निर्वाचन का जुटाऊक छलफल्ख्य दल आज निरंतरता दिन दिवसो बारह बजे नया बानेश्वर में उच्च स्तरीय राजनैतिक समिति को बैठक बस्ने तयन कार्रेशोल सहमति जुट्न नसकेपछि आइतबार बेलुकी बसेको समितिको बैठक पनि बिना निष्कर्ष टुङ्गिएको थियो आजको बैठकमा थ्रेसोल उम्मेद्वारको योग्यताका विषयमा सहमति जुटाउने नेताहरूले ने बताएका छन् नेपाली कंग्रेस र नेकपा एमाले थ्रेसोड राख्नुपर्ने अडान लिएका छन् भने एकीकृत एक एक माओवादी र दल त्यसको विपक्षमा छन् सरकारले पटक पटक सहमति जुटाउन आग्रह गरे पनि दलहरूले आफआफ्नो अडान छाडेका छैनन् यसैबीच निर्वाचन कानूनूनूनू विषयमा मन्त्री परिषदका अध्यक्ष खेल रेग्मीले कंग्रेसका उपसभापति रामचन्द्र भोडीसँग लफल गर्नुभएको छ भारत भ्रमणमा जानुभएका नेपाली कङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देवाली आजदेखि राजनैतिक भेटघाट सुरु गर्दै हुनु आज उहाँले भारतीय विदेश सचिवदेखि कङ्ग्रेस साहक अध्यक्ष सोनिया गान्धीसँग भेट गर्ने कार्यक्रम भएको छ अहिले बिहान विदेश सचिव रञ्जन मथाईसँग वरिष्ठ नेता देवाली आफै बसेको स्थानीय मौर्य होटलमा भेटवार्ता गर्नुभएको छ आजै देउवाले विदेश सलमान खुर्सीसँग हैदराबाद हाउसमा लन्च मिटिङ गर्नुहुनेछ मेटमा नेपाल भारतको परराष्ट्र सम्बन्ध नेपालको राजनैतिक जटिलता लगायत राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर र मेनन कंग्रेस नेता करण सिंहसँग पनि छलफल गर्नुहुनेछ आज बेलुका देवालले कंग्रेस अध्यक्ष सोनिया गान्धीसँग पनि भेट गर्ने कार्यक्रम छ न्याय परिषदले एकैपल्ट एक सय उनासत्तरी न्यायाधीश नियुक्त गरेको छ बैठकले पुनरावेदन तहमा अस्सी र छिल्ला तहमा उनानब्बे न्यायाधीश नियुक्त गरिएको हो पुनरावेदनमा नियुक्त भएका मध्ये सडचालिस स्थायी र तित्तिसजना अतिरिक्त पदका लागि नियुक्त गरिएको परिषदले जनाएको छ परिषदले पहिलोपटक निजामती र सैनिकमा सेवामा जस्तै न्यायसेवामा पनि खुल्ला प्रतिस्पर्धाबाट न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाएको हो परिषदले न्यायसेवा सरकारी वकिल अधिवक्ताबाट न्यायाधीश छनौट गरेको हो लामो समयदेखि निष्करी रहेका चितवनका एकचालिसवटा सहकारी खारिज भएका छन् छवटा दुग्ध उत्पादक पाँचवटा कृषि पाँचवटा मौरी तीन पालन तीनवटा तरकारी तथा फलफूल उत्पादक एउटा पशुपालन सहकारी खारिजीमा परेको भरतपुरको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयले जनाएको छ यस्तै एघारवटा बहुद्देश्य र नौवटा वचन तथा ऋण र एउटा उपभोक्ता सहकारी पनि खारिज भएका छन् नेम बमो बुझाउनु पर्ने विवरण नबुझाएको सहकारीलाई खारिज गरिएको कार्यालयका प्रशिक्षक श्रीकृष्ण नेपालले जानकारी दिनुभयो कार्यालय वैशाख अठार गते सहकारी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 बेलायतको लण्डनमा रहेको के इस्लामिक केन्द्रमा प्रहरीलाई सुरक्षा बढ़ाइएको छ बुधबार लन्डनको मसुवेल कम्युनिटी सेन्टर र शनिबार चिसल हट स्कूलमा भएको सन्दिग्न आक्रमणपछि सुरक्षा सतर्कता बढ़ाइएको हो सुरक्षाको हिसाबले संवेदनशील मानिएका क्षेत्रमा सुरक्षा प्रबन्ध कडा पारिको प्रहरी आयुक्त सरपनाथ हगन होबले जानकारी दिनुभएको छ केही समय अघि एक सैनिकको इस्लामिक विद्रोहीको आक्रमणबाट ज्यान गएपछि लण्डनमा इस्लामिक केन्द्रमा आक्रमण हुन सक्ने खतरा बढेर गएको हो गोर्खा कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टर फाइनलमा आज रानी पोखरी कर्ण टीम आरसिडी र बोयज युनियन क्लबीच प्रतिस्पर्धा हुँदैछ खेल दिउँसो साढे तिन बे हुनेछ यस वर्ष डिभिजन बढुवा भएको बोयज युनियन समूह डीको विजेता र आरसिडी समूह बीको उपविजेता हुँदै क्वार्टर फाइनलमा पुगेका हुन् दुवै टोली खेल जित्दै अन्तिम चारमा पुग्ने योजनामा छन् आजको खेलको विजेताले फाइनल प्रवेशको लागि नेपाल आर्मीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ यसअघि आफू आफ्नो खेल जित्दै मराङ वर्षी नेपाल आर्मी थ्री क्लब सेमी फाइनलमा पुगिसकेका छन् आइतबार जावला खेलाइ ट्राय बेकरमा त्रिस्टाट सेमिफाइनलमा पुगेको हो र च्याम्पियन्स ट्रफी क्रिकेटमा आज दक्षिण अफ्रिका र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ समूह विका यी दुई टीमबीचको खेलपुरान साढे तीन बजेपछि बर्मिङहममा शुरू हुनेछ पाकिस्तानबीच शोभा उल्लाहको कप्तानी तथा दक्षिण अफ्रिका एभी डेभिलियर्सको राती सम्पन्न निकै बाहेक अर प्रदर्शन गर्न सकेनन् तर पनि छत्तिस दशमलव तीन ओभरमा नौ विकेट गुमाएर न्युजिल्याण्डले लक्ष्य भेटायो श्रीलङ्काको लागि लास्ट मालिङ्गाले चार विकेट लिए पनि तीतका लागि पर्याप्त भएन हवस् बिहान